अरे अरे? हाउ बिना मेरो खाली-खाली! साली <laughs> <laughs> <laughs> <laughs> <laughs> साली! की <मामी>, साली. <laughs> हर एक, एक बजे! <laughs> पुनः प्रसारण आइतबार दिउँसो दुई बजे ल यसपालि चाहिँ बल्ल तल ससुराली जाने मौका मिल्यो निकै भएको थियो भूकम्पले पनि बिचमा काटाङ गुडुङ पार्दियो मेरो सारीलाई भेट्न नपाएर मलाई यति पर्नु पिर परेको छ नि <laughs> के गर्नु कतिखेर गएर भेटिहालौँ जस्तो भएको छ मलाई सालीलाई भेट्न जानु थाले ससुराली साली त बाटोतिर पनि भो किन हस्पिटल जानु फेरि विनाजु, मासु न लाउने अब नानी के के के कुरा गर्छे दाँतै नभएको कुकुरले टोक्दाखेरि पनि अब साली नानीको कुरा चाहिँ यस्तो छ चा। जतिखेर पनि जिस्किरहने जिस्किरहने अब भेनाजीलाई नदेखाए पनि धेरै भएको थियो ए जिस्किने बानी अझै पनि गाछेने छैन रहेछ ल भिड बरु छिटो घर जाउँ पनि मिस लै छिटिक्क परे हो यो तिन चार महिनामा त के हो राम्री राम्री पो हुनुभएछ नमस्ते बिजी त्यस्तो बाका त्यो ले खाना होइन हाम्रो झुन्ड्याएको छ झुन्ड्याएको छ अब सासु आमा पनि के भएको होला तपाईँलाई केही पनि थाहा छैन आमा हेर्नुहोस् केही पनि थाहा छैन खाना नदिएर के भयो फेसबुकले खाना बनाएर दिने चाहिँ मेरो त्यस्तै सोची छोरीले पाउनु तपाईँ ज्वाइ त पारा यस्तै छ कि पिएर बस्ने कि फेसबुकमै झुन्डेरमा तपाईँकै मासु उठाऊ यसपालि त पिउनुको के कुरा छोएको पनि छैन यस्तो रम्ती त बाटो छ तिमी ज्वाइ नचिनाहरू मैले गस त जे पनि दिन्छन् तिमीले तिम्रो त्यो थुतुलो बाटै पत्ता लाग्छ नि के गर्छौ भनेर सासुआमा त्यति साह्रो चाहिँ नभन्नु न यदि त्यस्तो हो भने सासुआमा पानीलाई दारू बनाइदिन्थे दारूलाई पानी बनाइदिन्थेँ म पिउँदिनँ र पो त सासुआमा नत्र संसद भवनलाई बिहारबार र छ सय एकजनालाई वेटर बनाइदिन्थेँ <laughs> <laughs> ल सासुआमा अब जे जे हुनु भइगयो दसैँमा नआएर के भयो त अलिअलि व्यस्त थिएँ अब छोरीलाई पनि उतातिर के काम पर्यो त्यही भएर नआएको अब आफ्नै सासुआमाको आफ्नै आमाको आशीर्वाद लिन दसैँ नै पुगिन चाहियो र अब यो आशिष र दक्षिणा हुने त जहिले लिए पनि भयो भने यसो दक्षिणा चाहिँ पाउन अहिले नै ल्याएर दसैँमा दस गाउँ साँधै ससुरालाई ल्याउनु पुस्तक भएन होला पैसा के लग्छ खै छोरी अब आशीर्वाद मात्रै त के दिनु त्यो पाँच रुपियाँ छ त राजमा पैसा लिस्तारै भन्नुहोस् न बिस्तारै यस्तो पुरा कति ठुलो सोले भन्ना पाँच रुपियाँ जाबो दिन लाग्नु भएको छ पाँच लाख दिन लाग्नु भएको जस्तो ठुलो ठुलो सोले गराउनुहुन्छ बरु सुटो टिका सिका लगाएर आशीर्वाद दिइहाल्नु मान्छेले सुन्ला धेरै लापो हुन्छ त होइन म पुर्वाद दिनलाई मन राम्रा राम्राले स् ब्याट्री हुने बित्तिकै नचरु कसैलाई नपरोस् दुई हजारको हार्दिक मङ्गलमा शुभकामना आशिर्वाद चाहिँ गज्जबले दिए हे कान्छीले है जयसाबलाई हैन ममी गफ मात्रै गरे बस्नु हो कि खाना पनि खाने हो यति बेला भाइसकए आफुलाई कस्तो भोक्लाइसक्यो खाना खाने हैन भने विनाजु ला पनि भोक्लाइसक्यो होला बल्ला बल्ला ससुराले आखान कति समयमा हैन विनाजु हो नि औकिन नडांनो म फोर्न पनि नसक्या भोक् त कति लगाएछ लायेछ नि मलाई ल ल आफुलाई धै नै नभैछ कोइला के धन्दा घरजालो खानाकै धन्दा भन्थे साच्चै होरेछ अनि आज बाहिरै खाना खान हुँदैन त हैन आज हामीले आमाको घरजामा का भाटे धाम लागेछ ल ल ममी म मेकअप गरेर आइहालछु है त त्यही त भने आज त घाम पनि पश्चिमबाटै बुझाइदियो क्या हो बाहिरै खाना खान पाइनु हो त ल ल बढी गलफती गरेन नबसाउँ छिटै आइहाल म बाहिर गुल्ली बिछाउँछु अनि सुन्त कान्छी बाहिर आउँथ्यो भित्रको खाना पनि लगाइजा है <laughs>